चाहिने विवाहेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य सौरा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छपन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् नमस्कार अनि हार्दिक हार्दिक दिखा, स्वागत गर्न चाहन्छु यु मिठो धुन सँगसँगै संक आज पनि हामी अर्पण शुभ सजको वसा वसाइ लिएर तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा छु म प्रतीक्षा थाहा नै छ तपाईँले अनुमान पनि लगाइसक्नु भएको छ मिठो आवाज मिठो धुनबाट कि अर्पण शुभ साँझको यो बसाइ आइसकेछ है भनेर पक्कै पनि हो साँझको सात बजिसकेको छ अनि अर्पण शुभ साँझको बसाइ लिएर आज पनि हामी तपाईको माजमा आधा घन्टा रमाइलो गर्नको लागि उपस्थित भइसकेका छौँ र तपाईँ पनि यो साँझको बेला एकैछिन भए पनि मिठा मिठा लुक भाकाहरूसँगै रमाउन चाहनुहुन्छ हामीसँगै रमाइलो गर्न चाहनुहुन्छ यो साँझलाई अझ रमाइलो बनाउन चाहनुहुन्छ भने आउनुहोला तपाईँ आउने दुईवटा बाटो पनि हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच र शून्य छप्पन्न लागि खुल्लै छ आउनुहोला र तपाईँसँग भलाकुसारी गर्नेछु र मिठो मिठो लुक पनि तपाईँको माझमा राख्ने नै छौँ आजको व्यवसायमा पनि मैले निकै नै रमाइला रमाइला लुक भाकाहरू मनपर्ने खालका गीत सङ्गीतहरू लिएर उपस्थित भइसकेको छु र तपाईँले यति बेला अर्पण शुभ साहजको व्यवसाय रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्स ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर पनि विश्वको जुन सुनिराख्नु भएको छ सौभाग्य वस्तुालयले आजको कार्यक्रमसँग सहकार्य गरेको छ मैले तपाईँलाई जानकारी गराउनुपर्छ तपाईँलाई सटिङ सुटिङका रेमन कम्पनीबाट ब्रान्डेड सामानहरू चाहिएको छ विवाहको लागि व्रतबन्धको लागि ब्रान्डेड साडी कुर्ता सलवार त्यस्तै गरी जुनसुकै सामानहरू तपाईँलाई चाहिएको छ भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला सौभाग्यवस्त्रालयलाई सो जुन सोह्र चोकमार भएको छ तपाईँले सजिलै चिन्न सक्नुहुन्छ कसरी भन्दाखेरि कृषि विकास ब्याङ्कको पहिलो तल्लामा चाहिँ सौभाग्यवस्त्रालय फोन नम्बर शून्य छप्पन्न पाँच एकसट्ठी चार सय त्रिपन्न मोबाइल नम्बर अठानब्बे चार छ प्रोप्राइडर हुनुहुन्छ जीवन बाबु सिलवाल तपाईँले उहाँसँग पनि अझ धेरै जानकारीहरू लिन सक्नुहुनेछ एकपटक अवश्य जानुहोस् तपाईँले खोज्नु भएको नयाँ नयाँ ब्रान्डेड सामानहरू निकै नै आकर्षक डिजाइनका कपडाहरू तपाईँले सुपथ मूल्यमा पाउन सक्नुहुनेछ यो विश्वास म तपाईँलाई दिलाउन सक्छु र यति बेला अर्पण शुभसाजको व्यवसायमा पहिलो सहभागी साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर है कहाँबाट बोल्दै हुनुहुन्छ चिन्नु पर्यो है नचिने के हुन्छ र अनि सेउरामर के छै हुनुहुन्छ फरक जाँदैन है मैले सेवरा चुक भन्दाखेरि कहिले काहीँ जान पनि सक्छ अनि के गर्दै हुनुहुन्छ अहिले पसलमै हुनुहुन्छ निकै नै व्यस्त हुनुहुन्छ हाम्रो नवीनजी अलिकति अब हुन त अलिक गर्मी छ दिउँसो व्यापार अलि हुँदैन है साँझ पखा चाहिँ अलि बढी नै व्यस्त हुनुहुन्छ है खुसी लाग्छ यसरी <laughs> आफू व्यस्त भए पनि हामीलाई सम्झिने समयसित भाइले निकालिदिनुहुन्छ धेरै धेरै धन्यवाद छ खुसी पनि लाग्छ अनि नवीनजी खानपिन आठ बजीतिर हुन्छ कि भनेपछि त कति टाइम लाग्दो रहेछ त है पसल बन्द गर्नलाई ल ल ठिकै छ हाजिहोस् अब गर्नु पनि पऱ्यो अलिअलि होइन त्यसमाथि पनि गर्मीको समय छ अलिकति शीतल शीतल हुन्छ साँझमा अनि नवीनजी सम्झिने आजको कसलाई धन्यवाद खुसी लाग्यो यसरी नमस्कार नवीन हुनुहुन्थ्यो यति बेला र अर्पण सब साँझको व्यवसायमा अर्को साथी पनि हुनुहुन्छ है भनेर चाहिँ विष्णुजीले इशारा गरिसक्नु भएको छ म उहाँलाई पक्कै पनि स्वागत गर्छु नमस्कार हजुर कहाँबाट बोल को बोल्दै हुनुहुन्छ आज मैले भन्नुहोस् भन्नु भएको छ मलाई पो अप्ठ्यारो पर्ने भयो त है आवाज अलिकति बिचमा काटिएर आएको छु त्यही भएर म भन्दिनँ आज भने पनि तपाईँले बुझ्नुहुन्न होला फेरि है काठमाडौँ के छ मिलनको नयाँ न Milan? Hello? Oh, मिलन हेलो ओहो निकै नै डिस्टर्ब आएको छ मिलनजी आज कार्यक्रममा आउनु त भएको छ सम्झिनुहोस् फटाफट्क कस सम्झिन मन लागेको छ ओहो कति गाह्रो भएको छ आवाज वास बुझ्नलाई विष्णुजी मिलनजी हुनुहुन्थ्यो काठमाडौँबाट भन्दै हुनुहुन्थ्यो अलिकति नेटवर्कले साथ दिइराखेका छैन उहाँसँग राम्रोसँग कुराकानी हुन सकेन केही छैन मिलनजी फेरि प्रयास गर्नुहोला र यति बेला अर्को साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ होइन त्यतिकै घरमा नै अलिअलि कामहरू गरिराख्नु अनि खानपिन भयो कि भएको छैन हजुरको भयो मेरो पनि भएको छैन सृजनाजी आजका पहिलोपटक हो र हजुर पहिलोपटक हो फोन गर्छु कति लाग्दै लाग्दैन लाग्दै लाग्दैन आज त लागिहाल्यो है त लागि ठिकै छ अँ अब अब चाहिँ तपाईँले आँट्नु भयो सोच्नुभयो भने पक्कै पनि फोन लाग्छ म तपाईँलाई चाहिँ एकदम विश्वासको साथ भन्न सक्छु कि ल ठिकै छ अनि सृजना हजुर हजुर पनि शुभ साँझमा आउनु भएको छ एउटा मिठो भाका बजाउँछौँ अब हामी विष्णुजीले निकै नै बजाउनको लागि हतार गरेर बसिराख्नु भएको छ कसरी सम्झिनु त्यो भाका मार्फत मलाई सृजना सुनार भनेर चिन्नु र नचिन्नु सम्झ हुन्छ अहिले पनि भिड हुन्छ है नमस्ते नमस्कार सृजना हुनुहुन्थ्यो यति बेला जुगिडीबाट आउनु भएको थियो र अर्पण शुभ साँझको व्यवसायमा छौँ हामी तपाईँ पनि हुनुहुन्छ म पनि छु विष्णुजी पनि हुनुहुन्छ हामी सबैजना छौँ एकैछिन यो साँझको बेला रमाइलो गरौँ भन्ने उद्देश्यले अर्पण शुभ साँझको लिएर तपाईँको माझमा जुटिराखेका छौँ र यति बेला अर्पण शुभ साँझको व्यवसायमा एउटा मिठो भागा तपाईँको माझमा राख्नुपर्छ मिठो भन्दा पनि अलिकति तपाईँको मनलाई छुने खालको भाका छ पुष्कल शर्मा र पूर्णकला विषीको आवाज रहेको भाका हो पुष्कल शर्माले भर्खरै बजारमा लिएर आउनुभएको हो यति बेला तपाईँको माझमा राख्छु आउँछु आउँदैन उदी नो ओ भाना निर्माया भावदी नेशमर छुमा देखना पाऊदी नरनी भाई माता भेट होने आशा की बात से भाव दीना भाना निर्माया भननिमाया आउँछु आउँदैनौँ यसै मर्छु म देख्न पाउँदैनौ निकै नै मर्म स्पर्षी बागा तपाईँले सुनिसक्नु भएको छ दैनिक सन्ध्या गार्डन प्रस्तुति कार्यक्रम अर्पूर्ण शुभ साधे हुनुहुन्छ तपाईँ र सौभाग्य भोस्दै आजको कार्यक्रमसँग सहकारी गरेको छु र तपाईँलाई रेमन्ड कम्पनीबाट ब्रान्डेड सामानहरू चाहिएको छ अझ भनौँ विवाहको लागि निकै नै आकर्षक सामानहरू नयाँ नयाँ सामानहरू तपाईँलाई चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुहोला सौभाग्य वस्तालयलाई जुन सुबहा चोक कृषि विकास ब्याङ्कको पहिलो तल्लामा रहेको छ फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न छप्पन्न तिन सय नब्बे रहेको छ प्रोपराइटर हुनुहुन्छ जीवनबाबु सिलवाल तपाईँले उहाँसँग अझ धेरै जानकारी लिनुहोला र एकपटक अवश्य जानुहोला सौभाग्य वस्तालयमा तपाईँले खोज्नु भएको सामान पक्कै पनि भेट्नुहुनेछ त्यो पनि सुफद मूल्यमा र बेला भने अर्पूर्ण सुभ व्यवसायमा कोही साथी आइसक्नु भएको छ नमस्कार अलि यतिबाट सम्झिनु भएको थियो मजा पनि म टाढीको एउटा प्रोग्राममा थिएँ अनि त्यहाँबाट भर्खर रुममा आइपुगेको छ भनेपछि अहिले चाहिँ क्षेत्रपुरमै हुनुहुन्छ है एकदम दिनभरि काममै व्यस्त हुनुभयो आज है काममा भन्दा पनि त्यहाँ हाम्रो साहित्यकार वरिष्ठ गोविन्द राज विनोदी सर र अनि बिबिसी नेपाली सेवाका चाहिँ वरिष्ठ पत्रकार भन्नुपर्छ होइन रविन्द्र मिश्र सरलाई चाहिँ सम्मान कार्यक्रम थियो रत्नगर स्टार चाहिँ एउटा होटल त्यहाँ मैले नाम समथिङ बिर्सेँ होइन आवाज समय निकै नै एकदम रमाइलोसँग बित्यो आजको दिन चाहिँ एकदम खुसी लाग्यो दाजुसँग भेट्न पाइयो पनि खिच्यो ठिकै छ आफ्नो मनको इच्छा भयो है अनि आगो आज अब अनि सम्झिनु कार्यक्रम मार्फत सम्झिनै पर्यो चाहिँ अर्पणासमा सुनेर मेरो जहाँसम्म लाग्छ मेरो अङ्कल चाहिँ आज दे घरमा हुनुहुन्छ अङ्कलले सुनिरहनु भएको होला शिवप्रसाद खनाल अन्टी सुनिता खनाल भाइ अभिषेक खनाल बहिनी अङ्किता खनाल माओवली परिवार सम्पूर्णले सुन्नुहुन्छ यति बेला चाहिँ पान्जाले फोन गर्छ भनेर नि मामाहरूले सुनिरहनु भयो होला जहाँसम्म लाग्छ अनि यस्तै हजुरबाहरू हजुरआँभेहरूले नातिले फोन गर्छ भनेर सुन्नुभयो होला मलाई जहाँसम्म लाग्छ त्यसै गरी अर्पण एफम सुनेर बस्नुहुने लाखौँ लाख श्रोताहरूलाई जसले माया गर्नुहुन्छ अर्पण एफम सम्पूर्णलाई सुनाउन चाहन्छु हुन्छ बिजनजी तपाईँ अहिले पनि यसरी नै माया गरिराख्नुहोला हामीलाई अहिले पनि बिदा हुन्छ है नमस्कार खनाल थियो हुन स्वागत विजन बाबु खोदी हजुर कसलाई नमस्ते गरे मैले एक अब एकदम ठिक ठकै छ अनि खान गर्मीको समय छ चिन खानु अलिक शीतल बस्नु पनि परे एकछिन है तर्फतले सम्झिने चाहिँ अनि कृष्णबहादुर चे चेपाङ अनि सन्चर चेपाङ अनि दिपलाल चेपाङ राजकुमार चेपाङ स्कुलबहाडुर चेपाङ अनि विकास तामाङ अनि घनसिंह तामाङ अनि आयस तामाङ यसै गरी मलाई रिमलाल चेपाङ भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु दिदी हुन्छ कार्यक्रममा आउनुभयो रिमलालजी खुसी लाग्यो अब यहाँको सिलसिला चाहिँ यस्तै बनाइराख्नु होला हामीप्रति है त ल नमस्कार यति बेला र पर्सोबाईमा एउटा मिठो भाका हामी बजाउँछौँ त्योभन्दा पहिले कोही साथीहरू हुनुहुन्छ स्वागत गर्छु नमस्कार हजुर हजुर कहाँबाट बोल्दै हुनुहुन्छ आजीव आजीव। देरे देरे ता हराउनु लागिराखेको थियो सम्झिनु भयो है एकदमै हाम्रो एकदम ठिकठाक छ तपाईँहरूले यति धेरै माया गर्नु भएको छ राम्रो हुने त कुरै भएन नि है अनि कतिको सुन्नुहुन्छ हाम्रो नवराजीलाई रेडी अर्पण चाहिँ सात बजेबाट ठिकै छ माया गर्नु होला तपाईँहरूले माया गर्नुभयो भने नै हामी अगाडि बढ्न सक्ने होइन ल ठिकै छ अनि खानपिन भएको छैन होला पकाउँदै अनि भनेर नानी पनि एउटा कानमा हाल्ने अनि सँगसँगै बसेर सुनिरहेको छु मन्दैछु मैले भने म गर्छु पहिला बहिनीसँग म कुरा गर्छु भने फेरि लगाउला अनि त्यहाँबाट कुरा गर भनेर पकाएर म सुन्दैछु धेरै माया गर्नु भएको छ यस्तै माया सबै गरिराख्नु होला है तवराजीले सम्झिनुहुन्छ विशेष गरी त हजुरलाई सोध्ने कुरै भएन अर्फी अर्बको विष्णु भाइलाई अनि अर्को एजेन्ट सुन्ने सम्पूर्ण दाजुभाइ दिदी बहिनी र मेरो घर परिवारमा छोरी सन्ध्या भन्जी उहाँलाई अनि सरसोजन अनि श्रीमती सरस्वती मिश्र र विशेष गरेर नवराज मिश्र भने तिन सम्पूर्ण र बाबा परिवारलाई हुन्छ नवराजी सम्पूर्ण घर परिवारलाई मेरो तर्फबाट मिठो सम्झना सुनाइदिनु होला है पनि आउन मन लागेको छ भने आउनु होला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला पनि हामी अर्को एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ रामजी पौडेल र तुलसा जेसीको आवाज रहेको भाका हो कस्तो होला भोलि जैले पानी बजे पाने रोस यही बाटिओी मैया उन जैसे पानी बजे पाने रस चढ़ी बस कस्त होटर दोहोर छिने हेरी राम जबली यही बातोहर दो मैया उनलाई उन हेरी रामजाई हो हेल्थी आज बोली बाटो हेती को बंद लाइन कस्त होटोर दोहोर गिन जबनी। बैटोर दोर हेरा जमनी यही उनलाई दो उन हे रहा होमी गर्छ एउटा झिल्के उसलाई मात्रै हेरेर उजेर आज भोलि निकै नै रमाइलो खालको भाग तपाईँले सुनिसक्नु भएको छ अर्पण सुभसाजको यो बसाइसँगै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो अनि तपाईँले सुन्नै पर्ने रेडियो रेडियोहरू पनि एक सय चार थुप्रो हामी हरेक दिन आउँछौँ अर्पण सुभसाजको व्यवसाय लिएर र तपाईँले यति बेला हामीलाई रेडियोहरू पनि एक ट्युन गरेर त सुन्नु भएको छ अरे साथसाथै इन्टरनेट अनलाइनबाट पनि यति बेला यो पूर्ण शुभ साँझको यो विषयलाई प्रत्यक्ष रूपमा सुनिराख्नु सु। भएको छ र तपाईँकै सम्झना साट्नको लागि अनि तपाईँको त्यो दिनभरिको थकान पिर बेथालाई एकैछिन भए पनि यिनै मिठो मिठा, -मिठा लोक भाकाहरूको साथमा भुलाउनको लागि हामी आउने गर्छौँ र सौभाग्य वस्त्रालयले आजको कार्यक्रमसँग सहकारी गरेको छ मैले तपाईँलाई जानकारी पनि गराइराखेको छु ब्रान्डेड सामानहरू तपाईँलाई चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुहोला सौभाग्य वस्त्रालयलाई जुन सोह्रमा रहेको छ कृषि विकास ब्याङ्कको पहिलो तल्लामा छ र यति बेला कोही साथी हुनुहुन्छ रे विष्णुजीले इसारा गरिसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर चिन्नु भएन होला है कविलासबाट कविलासबाट भन्ने त हो कि हो कि जस्तो लाग्यो तर नाम चाहिँ सम्झिहालिनँ ना मैले नरिसाउनु होला आज भन्नुहोस् अर्कोचोटि म आफै भन्छु रूपा विश्वकर्मा के छ रूपा हालखर हाम्रो पनि एकदम ठिक छ विष्णुजीको पनि ठिक छ अरे ठिक छ भनिदिनुहोस् है भन्नुभएको छ मेरो पनि ठिक छ सबैजनाको एकदम ठिक छ अनि हाम्रो रूपाजीको घर परिवारको के छ गाउँ के छ नयाँ के भइराखेको छ गाउँ सबै ठिक छ सबै राम्रो छ है गर्मी बढ्दैछ यो समयमा अलिकति बढी आफ्नो आफ्नो परिवारको स्वास्थ्यको ख्याल गर्नुहोस् आफ्नो ख्याल गर्नुहोस् है अनि आजहरू पनि सुब्छ साँझ मार्फत हाम्रो रूपाले सम्झिने चाहिँ कसलाई हुन्छ सबैजनालाई ज जसले यति बेला रेडियो सुनिराख्नु भएको छ उहाँहरूलाई पनि मेरो तर्फबाट नमस्कार सुनाइदिनु होला है त ल नमस्कार यति बेला अर्पण शिवको यो व्यवसायमा हुनुहुन्छ तपाईँ र तपाईँसँग रमाइलो कुराकानी गर्ने को, को को कोसिसमा हामी छौँ त्यसो त सोधै रहन्छौँ तपाईँसँग थोरै कुराकानी गरौँ दिनभरिको तपाईँको कामलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्न सकौँ भन्ने उद्देश्यले नै अर्पण शिव चाहजको व्यवसाय लिएर आइराखेका छौँ बेला कोही साथी हुनुहुन्छ हामी कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार नजिकै बाटो हो कि जस्तो लाग्यो ій बेट reflex सोह और इक बसा इसा कवा बोलाव बता ओ सन नाइ कार बड्यृմ प्राशण से बाशन ना बाशन ना प्रसन ना ए अन्य क्या भनचे बाशक बन रहे में पलत एकागल। और न्यो न नोमा न thank you where in the UKした writing what is so Jeśli आता where all you need to life assessment Duy और उन्यु Cubism28 how did you learn a little to play the पछाडिबाट सिकाएर भन्नुभयो होइन है ल ठिकै छ हाम्रो प्रसन्न नाइन क्लासमा पढ्नुहुन्छ सिकाउनै पर्दैन नि है अनि ल हुन्छ हरिहर मन्दिरबाट भनेर सिकाइराख्नु भएको थियो सबैजनालाई मेरो नमस्कार सुनाइदिनु होला है ल नमस्कार प्रसन्नाजी हुनुहुन्थ्यो यति बेला रुचको साई बाबा सा तपाईँ तपाईँसँग रमाइलो कुराकानी गर्ने कोसिस मात्र गरेको हो अन्यथा चाहिँ नसोच्नु होला कोही साथी हुनुहुन्छ अन्तिम साथी हुनुहुन्छ सा, जस्तो लागिरहेछ उहाँलाई स्वागत गर्छु नमस्कार, नमस्कार। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ माधवुरबाट अमृत पन्त के छ अमृत हालकाबाट हजुर एकदम एकदम जी समय ल ठिकै छ व्यस्त हुनु पर्छ हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने बिदा हुन्छ है ल नमस्कार अमृतजी हुनुहुन्थ्यो यति बेला माधवपुरबाट आउनु भएको थियो र अर्पण शुभ साझको आजको व्यवसायको पनि हामी लगभग अन्तमा आइसकेका छौँ अब हुने कार्यक्रमबाट छुटिनुपर्छ है तिनजेलसम्म तपाईँले अर्पण शुभ साझको व्यवसायलाई साथ दिनुभयो यो साझको बेला एकैछिन भए पनि आफ्नो काम छोडेर आफ्नो कामलाई अलिकति पर राखेर रा, म सँगै रहिदिनु भयो रेडियोको आवाज ठुलो बनाएर मलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरेर इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट गरेर विश्वको जुन सकेकोबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु आ, फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति त आभार प्रकट गर्छु हृदयदेखि नै एकदमै आभारी छु तपाईँप्रति र प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु रहितेन्जेलसम्मको प्राविधिक स्वाथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्पण शिव साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि विदा हुन्छु आफ्नो अनि आफ्नो परिवारको स्वास्थ्यको विशेष ख्याल गर्नुहोला होस् त नमस्कार मंद रहो कल्पना कर दी यदि तिमें छोड़ो बने कस्तोम कस्तो मानो कई न छठप दई दर्प कदम मंद रे यदि तिम्रे छोड़ो कस्तो भने त्वस्तों आमा, त्वस्तों आमा। मौलाई माया इमरे छोड़ो भे कसो हमा कसो हमा गाँव घर समाज को दर्पण सुन्न होला